अब प्रस्तुत छ बीबिसी वर्ल्ड सर्भिस ट्रस्टद्वारा निर्मित नाटक श्रृंखला कथामिठो सारङ्गिक रोहिनी हजुर म दिलु गन्धर्व नयाँ कथा सुनाउन सुरु हर्ने दिन कस्तो कथा आउला भन्दै पठाउनु भएको छ होला होइन कथा सुन्ने र सुनाउने गर्न थालेपछि धेरै गामठाम डुलियो थाहा छ तपाईँहरूलाई डुल्दै जाँदा मैले पश्चिम तराईको बर्दियामा दक्षिण भर्खरै गन्धर्व टोल छ भन्ने सुने नि गन्धर्वहरू त अलि पहाडतिर मात्र हुन्छन् जस्तो लागेको थियो तराई पनि छन् भन्दा निकै अचम्म लाग्यो अनि त्यसपछि म बर्दियातिर हान्ने तर थाहा छ बाटोमा के भयो ल गाडो रोकियो त जी भयो गाडी के भयो के गरेर बिग्रियो हेर्नु पर्यो के बिग्रिन्छ कति समय लाग्छ कति बेर लाग्छ दुई चार घन्टा लाग्छ खै हेर्नु कति लाग्छ टाइम दुई चार घन्टै लाग्ने हो र भनेको दुई चार घन्टा लाग्छ चा। यो त बजारबाट मिस्त्री बोलाएर नै ठिक होला छ जालास्तो छैन यो गाडी बर्बाद भयो त नि अब गाडी बना निकै टाइम लाग्छ भनेपछि कि कुरेर बस्नु त नजिकै आइसक्यो दक्षिण भखारीको गन्धर्व टोल हिँड्दै भए नि पुगुला भन्दै म त एक्लै बिस्तारै बाटो लागेँ भगवान् म त हराएँ कि साझ पनि पर्न लाइसक्यो वरिपरि पनि घरहरू छैन जङ्गलै जङ्गल छ अरे के गर्ने होला नि हरायो भने त बर्बाद हुन्छ नौलो त्यताबाट त के गाढा आउँदैछ क्या के रोइच त ए दाई दाई दाई यसो रोगुन्न न दाई हो दाई यसो रोगुन्न हो कहाँ जान्छौ भाइ म चाहिँ दक्षिण भर्खरै जाने हिँडेको दाई हेर्नु न जङ्गलमा एक्लै परेँ साँझ पनि पर्न लायो मलाई हजुरसँग लैजानु दक्षिण खाली त तारै पर्छ हजुर राति भइहाल्छ हजुर तर अब बाँच्नु हो भने छिट्टै बाँच्नुहोस् हजुर अझै राति भइहाल्छ भने त हुन्छ कताबाट चढ्नु कताबाट चढाडिबाट चार्नु पछाडि कहाँबाट आउनुभएको नि हजुर म चाहिँ बाटो नेपालगञ्जबाट ए नेपालगञ्जबाट आउनु हजुर अहिले कहाँ पुग्नुहुन्छ यो भाइ यता चाहिँ आफ्नै गाउँतिर ए, पोखर। ए हो मैना पोखरा ए हजुर महिना पोखरीको हुने हो हुन्छ मलाई पनि त्यहीँसम्म पुऱ्याइदिनुहोस् त म पुर्याउन सक्दैन त्यहीँसम्म पुऱ्याइदिएन ठुलो गुण गाउँसम्म हो महिना पोखरसम्म हुन्छ म त यस्तरी आत्तीय कि म त हराएँ भनेर बिचबाट यसरी लडिया त पाइयो हजुर तर नौलो ठाउँ कहाँ पुग्ने हो के हुने मना कस्तो डर पलाउन थाल्यो हजुर तैपनि सारङ्गीलाई नै साथी मानेर म मा एकनाशले गइरहँदा साँझ पख एउटा गाउँमा पुगेँ भाइ हजुर यति मिठो चाहिँ सानीको धुन हजुर तिम्रो अनि गाउने यति राम्रो हजुर रमाइलो आयो है हजुर हजुर ए दाई हजुर मैना पोखर, पोखर, दा पोखर अब मैले चिनजानेको त पहिलोचोटि दाई कहाँ बसार तर ए असर्फी दाईको यहाँ हजुर चाहिँ त्यो गाउने पनि दाब बुझाउने पनि छन् असर्फी दाई टक असर्फी अनि त अनि तिमी चाहिँ ऊ साङ्गी बजाउने हजुर हजुर त्यो असर्फी दाई चाहिँ दाब बजाउने गाउने दुइटै मिलेर चाहिँ त्यहीँ पुर्याइदिन्छु म ल हुन्छ त्यसो भने हजुरले पुर्याइदिन्छु अनि ठिकै छ त नि ल टक अलिक चाँडै जाउँदेखि ल म पुऱ्याइदिन्छु असर्फी दाईको यहाँ हुन्छ tak tak ha किन यस्तोसँग आएको लिएर आज कहाँ छ पाउन त हजुर मलाई यतै छ हजुर हजुर मेरो नाम चाहिँ दिलु गन्धर्व हजुर दिलु हजुर टाढैबाट आएको हजुर कति टाढा हो काठमाडौँतिरबाट आएको अब आउँदा आउँदै बिचमा चाहिँ बस बिग्रियो हेर्नुहोस् न अनि त्यहाँबाट दाईले यसो गाडा ल्याएर आउनु भएर चाहिँ ल दाई मलाई माथिसम्म पुऱ्याइदिनुहोस् न भनेर भने दाइले चाहिँ मलाई यहाँसम्म ल्याएर छोडिदिनु जान चाहिँ म उहाँ दक्षिण दक्षिण के भन्छ भखारी ऊ हजुर दक्षिण भखारी म चाहिँ उहाँ जान हिँडेको हजुर हेर्नुहोस् न अलपत्र परे ल तपाई चाहिँ दब बुझाउने योटा माण्डल बुझाउने यो, चाहिँ गाउने बजाउने म त आफ्नो घरतिर गाएँ है मलाई साथी दाजु अब यहाँलाई त अब अब यहीँ बसाल्नु पर्यो रात भै त अब हजुर अब यसो सबैजना हातमा बाजा लिएछ बाजाको टागमा एकछिन मनोरञ्जन गरौँ न यसरी असर्फे दाजुसँग रमाइलो हुँदै गर्दा हो, कि यति मा दादा छ दिउँसोमा चाहिँ एक बजेसम्म चाहिँ मेरो साथमा थियो तर यति बेला चाहिँ कता गएछ कता म छाइ छुइनँ कि काठमाडौँ तिमी रामलाल कहाँ जान आँट्य रामलाल कहाँ छपरा छैनन् तिमी यति बेला कहाँ जान्छौ अब घर गए हुन्छ दादा बरु हामी सुरु गरौँ न अहिले मिल्न लाग्थ्यो सुरु त बजाउनुहोस् त हजुर होइन दादा मैले त कहिले लिएछ नखाऊ कि कहिले खाएको छैन कहिले नखाएको सँग त यस्तै त हो अब सँगेपछि Oh, oh, oh. Ah, <laughs> बहुत कडा रहेछ हजुर रक्षिता oh. oh, oh, त ओहोलु भाइ यो त चाहिँ हाम्रो घर पाला हो घरमै बनाउनु पो मिठो रहेछ त नि हजुर एकचोटि लिऊ क्या खाऊ न यसो ठन्डीमा अहिले खाएपछि राम्रो हुन्छ नि गर्मीमा अरे दादा त्यो अघि आउने चाहिँ को नि रोहिनी हो रोहिनी रोहिनी रोहिनी भन्नाले रोहिनी छोज्दैछ रो, के गर्ने अब चाहिँ चिन्ता हो किन्ता चिन्ताले चाहिँ अब नजाने कसो होइन भोलोजी छपराको साठ बिघा जमिन छ हजुर अब नयाँ नयाँ सरकार बन्दैछ कानुनून पनि बन्दैछ हजुर अब उसको जमिन खोज्छन् भनेर सरकारले लिहाल्छ भनेर उसले सो चिन्ताले अब दारू रक्सी खाएर यताउता डुल्छ ए होइन दादा यो नयाँ कानुन बनेपछि जग्गा सरकारले हडप्छ र असर पनि दादा मलाई के ठाउँ म घर घरमा बसेको मान्छे तपाईँ काठमाडौँमा म बसेको सहरी मान्छे तपाईँलाई ठाउँ हुनुपर्छ मलाई कहाँ ठाउँ हुनुहुन्छ म पनि अब घुम्ने मान्छे अब त्यति त अब एकछिन त गाउ गाउ न हुन्थ्यो दादा साह्रै थाकेछु यसो पल्टिनु पाए हुन्थ्यो कि साह्रै थाकेको चाहिँ हामी चाहिँ एकछिन चाहिँ मनोरञ्जन गर्छौँ सुत्छु राम्रो गर्नु राम्रोसँग जानु कोठामा कहाँ जानु भथ्यो तपाई तिराती सम्म म मान्छे कस्तो खोज्दा खोज्दा चिन्ता यहाँ लाथ्यो हैन धेरै किचकिच नगर के त रक्सी खाएर नमा छ खाइ दिए छोली कति दिक्क लागेर खाइ दिएछु के केको कस्तो दिक्क कस्तो दिक्क दिक्क लागेको बेलामा खाइ दिए अलिकति तलाई था छैन के भन्नुहोस् न आज मैले बुवालाई लिएर लोहराको नाममा एक बिघा मान्दैन मान्छेले त व्यवहारमा देखाउनु पर्यो नि त मान्छेहरूले सबैजनाले उस्तै गरेछन् त्यो हाम्रो गाउँको पुरानो जिम्मेदार थियो उसको छोरा लल्लु र बासुथिया उनी सबै यस्तै गरेछन् किन मनाउनु पर्ला नि त किन मान्नुहुँदैन अंश बन्ड गरेपछि छपराले एउटा समस्याबाट भर्खर छुटकाएर के पाथे उनी फेरि अर्को समस्यामा जाकिए के हो तेरो मेरो ए आमा खाली कुरा आफ्नो गरेको मैले त हेर्नुहोस् तपाईँले बुढी मान्छेले अप्ठ्यारो हुन्छ ब्याङ्कमा जानको लागि त्यही हुनाले आफ्नो राखेर रा, ट्रेक्टर किन्नको लागि तेह्र र तेह्र चाली बानी राखेको छु अनि के भन्ने छ आमा मैले के बिगारेको छु ट्रेक्टर किनेर ल्याइसके त्यही मैले राखेको छ म दिन के गर्नुहुन्छ तपाईँ जे गर्नु मन लाग्छ म त हिँड्न लाग जानी दादा कहाँ जानुभयो ए यतै घुम्दै आए के गर्ने दादा यस्तै गाउँ घरमा हिँड्न मन लाग्छ कहिले घरमा खालि झगडा लड़ाई किच गर्छन् धेरै टेन्सन गराइदिएछन् कि अनि म भने असरफी दादा कहाँ जाउँ एकछिन घुम्न अनि एक गिलास खासी अनि सुन नादा उनी को हुन्छ दक्षिण अनि सुन न मेरो नाम चाहिँ छपरा हो अनि तपाईँ दक्षिण बखारी जाने सु न त्यो बाटोमा हिजो मान्छे किच दिएछ एउटा अनि त्यहाँ चाहिँ गाउँका मान्छे सबै लागेर गाडी चाहिँ रोकिदिएछन् जबसम्म पुलिसले समाग गर्दैन त्यो गाडी चल्न पाउँदैन बरु यहीँ बसे हुन्छ कि दुःख मिल्छ होइन मलाई त केही हुँदैन सुनेको कुरो यही हो दिलु बसा, बसा, बसा, ओ, रक्सी छ भने खिलासी राम्रोसँग गाउन त एउटा गीत सुनिहालौ आज कस्तो हुन्छ भाइको गीत होइन ए यस्तो मिलाउँछ हामी त कहिले नदेखि कुन बाजा होइन यस्तो हुँदो रहेछ यस्तो हुन्छ अनि यो त मान्छेको पेट जस्तो खोलिहे त रणछोड़ मेरा मां देवताई को नाऊ मां देवताई को कस्तो राम्रो गीत गाउनु भएको होइन होइन असर्पिता त काँटे कि पर्थ्यो यस्तो गायन राम्रो ल्याउनु भएको छ त ल दिलु भाइ खुब राम्रो गीत गाउनु भयो तपाईँ त यहाँ सम्झिन र यही मिलाई मारिवन हुन्छ मेरो अब छपराले भनिहाले कि भन्दै म उनको घरमै गीत गाउन पुगिहाल्छु तर त्यहाँ त म हाल्छु के हो एउनु मलाई देश उठाउँछ म हातेर का के आ म त समागा छैन लोरायाना या याना के छ न यार म त जान म त म त गर्दैन लिएर छोड्दि छोड्दिनुस् हिन हो भयो यस्तो मलाई यो घरको मान्छे के बुझ्दैन किन किन तपाईले म हँस्छु त्यस्तै गर्नेछन मलाई कुकुर जस्तो म हँस्छु म त लिएर यो चुलोको घरमा मलाई ज्यान खाइदिन्छ जग्गा जग्गा भन्छ म गाई हालछु ए बुढा भाट म गाई हालछु रात ए भगवान् कति किचकिच गरेको दिनदिनै तेरिका के गर्ने भाइ यस्तो बेजत गरिदिए मेरो घरका मान्छे होइन अब पिर नमान्नु यस्तै त हुन्छ नि सबै तपाईँका मात्रै होइन सबै कहाँ यस्तो हुन्छ कहिले कहिले यस्तो भइहाल्छ अब म पनि हजुर अब आफ्नो आफ्नै मान्छे जस्तो तोहिनी मेरो दिलु भाइले म ल्याएको हुन त रोहिनीलाई एकपटक मैले असर्पी दादाको घर झुलुक्क देखाएको थिएँ यसपालि छपराले उनीसँग राम्ररी चिनापरेची गराइदिए तर दुइटै भेटमा उनको अनुहार निकै अँध्यारो देखेँ हजुर त्यो जनकपुर कि मनिकाको जस्तै याद छ नि होइन खुशी हुन् पनि किन उनको घर तैसिन करिया करिया रोटी जल जल कहाँ रोटी जलेस खोइ खोइ हेरौँ कहाँ जलेस पर्थन पो जलेस पर्थन होला हिजो पनि त्यस्तै कालो कालो रोटी जलेको दिएको आज पनि गोरुको खाना दिन्छ कहाँ कहाँबाट खारा देखाउँछ भनेपछि जहिले पनि किचकिच नगर्नु दामा तपाईँ के को किचकिच गरेछु कस्तो किचकिच कहाँ गरी कहाँ आएर पोख्नुहुन्छ तर खुब चर्बी लागे तपाईँले के भन्न खोज्नु भएको मेरो घरमा दा? खाना पानी खाएर खुब मोटा छ मैले खुब जानेछु अनि काम गर्दैन त्यतिकै खाइरहेको छु लागेको छुखानुख लागे खो खोजेछ कालो कालो रोटी कस्तो दिएको हिजो पनि जस्तो यस्तो जहिलेको दिन्छ राम्रो किन रिसाउनुहुन्छ उसलाई पनि सम्झाउनु नानी एन्दैन तपाईँहरू खालि किचकिच गर्नुहुन्छ हल्ला मात्रै गर्नुहुन्छ ऊ पनि झगडा गर्छ सम्झाउने बरुमा जान्छु के म बस्दैन आफ्नो एक दिन दिन दुई कहिले दाउरा भएन कहिले घाँस काटेन त्यति अनि मेरो कुरा पनि काट्नुहुन्छ अरे त्यो कमला नानी छ त्यसले भन्यो थाहा पाएको म त मर्नु न बाँच्नुपर्छ खालि किचकिच मात्रै गर्छस् आमा पनि किचकिच गर्नुहुन्छ तिचकिच गर्छस् के जतिखेर पनि तिमीहरू केही नै खालि त्यही जग्गाको कुरो हो क्या अनि मैले कसको लागि बनाएको हो त आफ्नो लागि हो आफ्नो लागि हो मैले बनाएको जग्गा सबैको लागि राम्रो हुन्छ भने त्यो ब्याङ्कमा लोन हाल्नको लागि मैले त्यो जग्गा राखेको छु आफ्नो नाममा तपाईँको आमाले मात्रै गर्छ भनेको नि त्यो तपाईँको साथी बुधराम छ नि हो त्यो बाहिर गएर पैसा कमाउँदैछन् घरि त्यस्तै तपाईँ पनि गर्नुहोस् न म कहाँ जान्छु जान्न के मैले तिन बिघा खेत त्यही ते त्यसैको लागि राखेको छु ब्याङ्कमा ऋण लिनको लागि राखेको छु त्यसैले ते ते, ते, ते, ट्रेक्टर किन्छु अनि काम गर्छु यहीँ तमाम काम छ मेरो दुई चारसम्म पैसा कमाउनुहुन्छ कसको लागि हो हाम्रो लागि त हो नि कुरा बोल्नु छैन जान्न के म जानुपर्छ के बरु ने त्यो भोलि नै त्यहाँ नेपालगञ्ज गएर यताउति सोधेर राम्रोसँग बुझेर आउनुहोस् त ए ल म सोच्ने सोच्ने होइन बरु भोलि नै खुर्का जान्छ किचकिच नगर के म भोलि नेपालगर बुझ्छु के के कस्तो छ अनि चुपचाप सुटके ल ल भोलि जान नबिर्सिनु फेरि <laughs> दिलु भाइ हिया कटी दिन बस्नु पर्यो त सोच्यो भन्दा अलि बढ्दै बसे त ए अस्ति अस्ति उहाँ मान्छे मारे थियो जान पाइएनौँ त्यस्तै परिहाल्यो ए यस्तै हो भाइ जिन्दगीको सवाल के गर्ने होइन जिन्दगीको एउटा दुःख सुख हुन्छ कि हो त आज त जान पाएँ मलाई एकदम खुसी लाग्छ दाई ए म नेपालगान जाँदैछु भाइ हजुर अनि तपाईँ चाहिँ दक्षिण पछाडि दक्षिण सुन्नु नै हुँदै जिप आउँछ केही आउँछ यहीँबाट तपाईँ के अरे मोटिपुर हुँदै अनि बाजगरी हुँदै मजाले त्यहाँ दक्षिण पोखरी जानुहुन्छ सिधै जान्छ राईबिल बाटो छुल्टो छ है ए हजुर हजुर ए ल ल भाइ मेरो बस पनि आयो है दाई पाउनु त त्यस्तो छ जानु है यस्तो खुट्टो हाली खाँछ कसरी मेरो पो जीव कतिखेर आउने सही कुरेर बस्नु छपर चढाए बस गएको 20 मिलेट भएको थियो होला अचानक मैले मैना पोखर नजिक गोनामा माइक्रो बस दुर गर्न खबर पो सुने हजुर छपर गएकै बस लडेँ कि भन्दै म डराउँदै रोइनलाई भन्न कुद्धिहालेँ हजुर आ, ते आ आ, ते आ आ बस पल्टियो अनि छप्रा दाइ र म सँगै चाहिँ चोक अँ चोकसम्म गथेँ होइन दाइले चाहिँ मलाई त्यहाँ बाटो देखाएर चाहिँ नेपालगञ्ज जानुभयो एकैछिन पछि त बस पल्टियो दुई तिनजना मान्छे पनि मराएको छ नि म त डर लागेर खबर गर्न आएको कोइन थालीका बारे को ए बुवा काउनु हुन्छ बाबू ए बाबू लहेर छिटो आ भन्या के भाइ हजुर के भयो ह बस पलटेछहरु कि अनि छपरा दाई उहाँ सँग वर्ष पलटे दाइको के भयो हजुर हजुर नाते नै हो अल्लाह अल्लाह त अल्लाह मेरो सारी हेरछस त है ल जा तपाईँ सुन्दै हुनुहुन्थ्यो नाटक कथा मिठो सारंगिको, कथा अंक रोहिनी यस अंकका कलाकारहरू हुनुहुन्थ्यो प्रकाश गन्धर्व सुखा थारू असरफी थारू अनुराधा चौधरी भगवान दिन चौधरी दुशानी थारू राम किशन र प्रचण्ड थारू, थारू। नाटकका लेखक तथा निर्देशक हुनुहुन्थ्यो शिवानी सिंह थारूमागर घिमिरे र खगेन्द्र लामिछाने ध्वनि सम्पादन गर्नु भएको थियो र नाटकका सम्पादक यो नाटक युएनएफी को सहयोगमा बीबीसी वर्ल्ड सर्विस ट्रस्टले बनाएको होटक कथामिठो सारङ्गीको भर्खरै प्रसारण गरिएको अंकबारे तपाईँका कुनै सुझाव सल्लाह र व्यक्तिगत अनुभव हामीसँग साट्न चाहनुहुन्छ भने पत्रचार गर्न नभुल्नुहोला बीबीसी वर्ल्ड सर्विस ट्रस्ट झम्सी खेल ललितपुर पोस्ट बक्स आठ नौ सात पाँच ईपीसी पच्चिस चौन्न त्यस्तै इमेल ठेगाना हो एलईटी कार्यक्रमी भलाकारीका लागि रोजिता र भानुलाई निम्त्याउँदै मिला चाहन्छु धन्यवाद सोमा कार्यक्रम सारङ्गीको भलाकुसारीमा नाटक कथा मिठो सारङ्गीको का पर्दा पछाडिका विभिन्न रोचक कुराहरू र महिला पुरुष बिचका गीता मिठा सम्बन्धहरू अनि नाटकसँग सम्बन्धित विविध पक्षमाथि गरिएको छलफल पनि सुन्न सक्नुहुनेछ होली बेलुका सवा बजे सुन्न नबिर्सिनु होला कार्यक्रम सारङ्गीको भलाकुसारी